लेख्नु पर्छ आगो बाल्ने गजलहरू लेख्नु पर्छ लेख्नु पर्छ आगो बाल्ने गजलहरू लेख्नु पर्छ उस्तै परे सत्ता ढाल्ने गजलहरू लेख्नु पर्छ कति लेखौ माया प्रीति बिछोडका मात्रै सधैँ <S Damit> कति लेखौ माया प्रीति बिछोडका मात्र सधैँ शब्द रूपी तिर फाल्ने गजलहरू लेख्नु पर्छ उस्तै परे सत्ता ढाल्ने गजलहरू लेख्नु पर्छ शान्ति अनि संविधान नारा बनाउँदै शान्ति अनि संविधान नारा बनाउँदै देशलाई काँध हाल्ने गजलहरू लेख्नुपर्छ शब्द रूपी तिर फाल्ने गजलहरू लेख्नुपर्छ धेरै गजल लेखिएका छन् युद्ध हुने तर अब धेरै धेरै लेखे गजल लेखेका छन् युद्ध हुने तर अब भत्किएका घर टाल्ने गजलहरू लेख्नुपर्छ देशलाई काँध हाल्ने गजलहरू लेख्नुपर्छ विदेशीको दास नबन्न युवाहरू भन्छ रबिन विदेशीको दास नबन्न युवाहरू भन्छ रविन देशभित्र युवा पाल्ने गजलहरू लेख्नुपर्छ लेख्नुपर्छ आगो बाल्ने गजलहरू लेख्नुपर्छ उस्तै परे सत्ता ढाल्ने गजलहरू लेख्नुपर्छ रविनजीको यो गजल गजलसँगै कार्यक्रम गजल प्रतिछेमा प्रतीक्षमा हुने तपाई सम्पूर्ण गजल मनहरूमा साहित्यिक अभिवादन आज गजल चौतारीको चौधौं श्रृंखला लिएर हामी उपस्थित भइसकेका छौ यान्त्रिक कक्षबाट हामीलाई सघाउँदै हुनुहुन्छ यान्त्रिक कक्षका साथी वासुदेव कुँवर आरोह भने कार्यक्रम उत्पादन सहयोगी रविन शर्मासँगै म कार्यक्रम संचालक डीएनके कुँवर उपस्थित भइसकेका छौ एउटा अनलाइन गजल कार्यक्रम हो तपाईँले विभिन्न ब्लक र साइटबाट सुन्दै आउनु भएको छ जेस देश भनेर तयार पारिएको कार्यक्रम हो धेरै गजल मनहरूले कार्यक्रमलाई रुचाउनु भएको छ तपाईँको माया साथ हौसलाले गर्दा नै हामी यहाँसम्म आइपुगेका छौँ जेऊस आगामी दिनमा पनि यसै गरी साथ दिनुहुनेछ भन्ने सा आशा मनभरि संघालिरहेका छौँ हाम्रो फेसबुक पेज रहेको छ डब्लु फेसबुक डट कम स्ट चौतारी यो पेजमा तपाईँले आफ्ना गजलहरू पोस्ट गर्न सक्नुहुनेछ तपाईँका गजलहरू हामी कार्यक्रममा वाचन गर्नेछौ श्रृंखलाको कार्यक्रममा हामी सुस्ता विशेष भनेर चलाएका थियौ रेडियो कार्यक्रम गजल थुङ्गा र त्यसै गरी अनलाइन कार्यक्रम गजल चौतारीमा हाम्रा देशका बाटाहरू पाटाहरू अतिक्रमण भइरहेको वखत हामीले सुस्तालाई सम्झेका थियौँ सुस्ता केन्द्र बनेको छ हाम्रा छिमेकी राष्ट्रहरूले सीमा मिचिरहेको बेला हामीले सुस्ता बचाऊ भन्ने सुस्ता गजल अभियान चलाएका हौ र धेरै साथीले गजल लेख्नु भएको थियो साँच्चीकै दुई सयजना भन्दा धेरै साथीले सुस्ता विशेषमा गजल चलाउनु थियो त्यसो त सुस्ता हाम्रै हो भन्ने रतिकमा गजल लेख्नु हो साँच्चीकै यो साथको लागि धेरै धेरै धन्यवाद र हामीले केही गजलहरू वाचन गरेर सुनाइसकेका छौँ र केही सुस्ता सम्बन्धी गजलहरू बाँकी छन् ती गजललाई आजको श्रृङ्खलामा मैले उठाउनेछु र अरू गजलहरू पनि बाँच्नुहुनेछन् अझ यस कार्यक्रम सुनेर साथ दिनुहुनेछ भन्ने सा। आशा गरेका छौँ यहाँनिर एउटा साङ्गीतिक गजल पेश गर्दैछौ गायिका अंजु पन्ताले गाउनु भएको ती लोभी नजरले नहान्नुहोस् मलाई सांगीतिक गजल पछि पुनः स्वागत छ कार्यक्रम गजल चौतारीमा तपाईँ अहिले गजल चौतारी सुनिरहनु भएको छ यो एउटा अनलाइन कार्यक्रम हो र सम्पूर्ण गजल मनहरूको चौतारी हो यो चौतारीमा हामी आफ्ना सुनाउने तपाईँका सुन्ने गर्ने गर्दछौ गजल विधामा कलम चलाउनेहरू गजलमै हराउनेहरू गजल मन पराउनेहरूको लागि भनेर तैयार पारिएको हो हजियो गजलमा हरेक कुराहरू बोलिरहेको हुन्छ देश बोलेको हुन्छ माटो बोलेको हुन्छ माया प्रेमका कुराहरू सबै कुराहरू गजलमा भेटिने गर्दछन् त्यसैले पनि गजल, गजल सबैलाई मन पर्ने गर्दछ र आजको श्रृङ्खलामा पनि हामी गजल वाचन गर्ने नै छौँ धेरै भूमिका नबाधिकन गजल वाचन गर्नतिर लागौँ सुरुवातमा एउटा गजल वाचन गर्दैछु यो गजल प्राप्त भएको हो समीर सायर भटराई मोतीपुर हरि सुस्ता हाम्रै हो बचाउने के गरी सुस्ता हाम्रै हो ए राम ए हरि सुस्ता हाम्रै हो आसु लाग्छ नेपालीको ए, ए, नेपाली ए छिमेकी आशु आशु लाग्छ नेपालीको ए छिमेकी नरुवाऊ यसरी सुस्ता हाम्रै हो बचाउने के गरी सुस्ता हाम्रै हो तयार छौ गोली खान र खुवाऊन तयार छौ गोली खान र खुवाउन जे पर्ला जान्छ टरी सुस्ता हाम्रै हो नरुवाऊ यसरी सुस्ता हाम्रै हो सरकारले कान नसुने पनि सरकारले सरकारले कान नसुने पनि भन्दैछ बिचारी सुस्ता हाम्रै हो जे पर्ला जान्छ टरी सुस्ता हाम्रै हो कलम खो चाब्रो काट कलम खोस चाहे जिब्रो काट म भन्छु हो, ए राम ए हरि सुस्ता हाम्रै हो बचाउने के गरी सुस्ता हाम्रै हो पक्के भने सुस्ता हाम्रै हो हाम्रो देशका पाटाहरू बाटाहरू मिचिन दिनुहुँदैन निकै सुन्दर गजल वाचन गरेर सुनाएँ मैले तपाईँलाई यो गजल थियो समीर सायर भट्टराई मोतिपुरा आठ बुद्धको राज्य कपिल वस्तुको साथीको यो गजलको लागि धेरै धेरै धन्यवाद र अर्को गजल म यहाँनिर वाचन गर्दैछु कसले भन्छ होइन भने सुस्ता हाम्रै हो कसले भन्छ होइन भने सुस्ता हाम्रै हो भन सबैले एकजुट भने सुस्ता हाम्रै हो पुर्खाले बगाएको खुनको निशान देखाऊ पुर्खाले पुर्खाले बगाएको खुनको निशान देखाऊ साँची छ इतिहास भने सुस्ता हाम्रै हो भन सबैले एकजुट भने सुस्ता हाम्रै हो मास्नु छ विस्तार बातको बिरुवा उखेलेर मास्नु छ मास्नु छ विस्तार बादको बिरुवा उखेलेर काटी फ्याँक जनी हाम्रै हो साझी छ इतिहास पनि सुस्ता हाम्रै हो सरकार सुद्धै छ सिमा मिथ्यो छिमेकीले सरकार सुत्दै छ सिमा मिथ्यो छिमेकीले खोसौं चारै किल्ला गनी खोसौ चारै किल्ला गनी सुस्ता हाम्रै हो काटी फ्याँक जरै खनी हाम्रै हो सिएको सिमाना फर्काउन एकजुट बनाऊ खुसिएको सिमाना फर्काउन मनमा मनमा देशको प्रेम छ भने सुस्ता हाम्रै हो कसले भन्छ होइन भने सुस्ता हाम्रै हो भन सबैले एकजुट बने सुस्ता हाम्रै हो यो गजल लेख्नु भएको हो अनुरागी विनोद हाल प्रदेशबाट भनेर आफ्नो नाम उल्लेख गराउनु भएको छ यो गजलको लागि धेरै धेरै धन्यवाद साँच्चीकै सुन्दर गजल मनमा देशको प्रेम छ नि सुस्ता हाम्रै हो, हो हरेक नेपालीको मनमा देशको माया छ प्रेम छ आस्था छ श्रद्धा छ देश यो गजलको लागि धन्यवाद भन्दै म अर्को गजल वाचन गर्दैछु सारा जनता उठी भनौ सुस्ता हाम्रै हो सारा सारा जनता उठी भनौ सुस्ता हम एक अत्याचार जुटी भनऊ सुस्ता हम्रीमा मिज्ते दुश्मन सीमा सीमा मिच् अगि बढ़ने दुश्मन हटी डटी सीमा लुटी भनौ सुस्ता हम्रफ हाथ लेना हम सुस्ता गुम्दा फाटे मनमुटूलाई सबैको मन खुटी भनौ सुस्ता हाम्रै हो सारा जनता उठी भनौ सुस्ता हाम्रै हो एक आपसमा जुटी भनौ सु डिपिटी शर्मा मोरङ हाल बहरइन् भनेर आफ्नो नाम ठेगाना उल्लेख गराउनु भएको छ उहाँको गजल वाचन गरेर सुनाए मैले र यहाँनिर म अर्को गजल वाचन गर्दैछु मेची कोसी कडाली सुस्ता हाम्रै हो मेची कोसी कडाली सुस्ता हाम्रै हो लुट्न नदिऊँ गोर्खालीले सुस्ता हाम्रै हो अझै ताजे होला त्यहाँ रक्त सहिदको अझै अझै ताजे होला त्यहाँ रक्त सहिदको हेर माटो खोताली सुस्ता हाम्रै हो लुट्न नदिऊ गोर्खाली सुस्ता हाम्रै हो बैरी भित्र पस्दैछ हामी हेपेर बैरी बैरी भित्र पस्दैछ हामलाई हेपेर सार्दै सीमा उचाली सुस्ता हाम्रै हो हेर माटो खोताली सुस्ता हाम्रै हो भ्रष्ट नेता मिलेर बेच्न खोज्दैछन् नेता मिलेर बेच्न खोज्दैछन् माउन सबै मिलेर आफ्नै बस्ती बसाली सुस्ता हाम्रै हो मातृ अङ्ग नेपाली सुस्ता हाम्रै हो हिम्मत गरौँ बिरु हो हुँदै भएन हिम्मत गरौँ बिर हो हुन ठुलै कदम नचाली सुस्ता हाम्रै हो आफ्नै बस्ती बसाले सुस्ता हाम्रै हो नगा जरा त्यहाँ कहाँ छोड्छौ र नगाड जरा त्यहाँ कहाँ छोड्छौ र उख लेर सुस्ता हाम्रै हो मेची कोसी कडाले सुस्ता हाम्रै हो लुट्न नदिऊ गोर्खाली सुस्ता हाम्रै हो रमेश गोठालो तप्श्वरी आठ आम्बासी उदयपुरको साथीको गजल वाचन गरेर सुनाए मैले उहाँले पनि सुस्ता हाम्रै हो भन्ने चलाउनु भयो यो गजलको लागि धेरै धेरै धन्यवाद र म अर्को गजल वाचन गर्दैछु सुस्ता हाम्रै हो भन्ने गजल होस्ता हाम्रै होस्ता हाम्रै हो छोड्न हुन्न न्याय मागौ सुस्ता हाम्रै हो सिमानामा तहलकाच्चाउमा तहलका मचाउँदैछ विदेशी चुपचाप बस्नु हुन्न भगाऊ सुस्ता हाम्रै हो छोड्नु हुन्न न्याय मागौ सुस्ता हाम्रै हो आईलाई जाइ लाग्न सिक्नु पर्छ हामी आईलाई जाइ लाग्न सिक्नु पर्छ हामी परे बलि लगाऊ सुस्ता हाम्रै हो आफ्नो आफ्नो शिर ठाडो पर्छ हामी चाहिँ खुकुरी तरबार उठाउनता अब जागौ सुस्ता हाम्रै हो, हो। छोड्नु हुन्न न्याय मागौ सुस्ता हाम्रै हो दिपक अधिकारी चञ्चल वाङला छ अर्घहाँची हाल नौ डाँडा पारीबाट भनेर आफ्नो नाम ठेगाना उल्लेख गराउनु भएको छ यो गजलको लागि धेरै धेरै धन्यवाद आज भन्दा तिन वर्ष पहिले भारतले सुस्ता हाम्रो हो नेपालले अतिक्रमण गरिरहेको छ सुस्ता बचाउनु पर्छ है भनेर यस्तो खालको समाचार आफ्नो समाचार पत्रिकामा वेबसाइटमा छापेको थियो राखेको थियो साँच्चीकै यसो भनिरहँदा हाम्रो मन कति रोएको होला नेपालीको मन कति रोएको होला सुस्तावासीको मन कति दुखेको होला हो यस्तो नहोस् हाम्रा सिमाना नमिच्युन हाम्रा बाटाहरू हाम्रा पाटाहरू सिङ्गो चाहिन्छ हामीलाई हाम्रो सुस्ता चाहिन्छ हामीलाई सिङ्गो देश चाहिन्छ हो काला नालापानी सबै हाम्रो हो मैले सुस्तालाई आमा भनेको छु र मेरी आमामाथि कसैको गिद्दी नजर र आमामाथि कसैले चोट पुर्याउन खोज्छ भने म त्यति बेला नराम्रो मान्छे पनि बन्न सक्छु आमा रोइरहेकी छिन् आमा च्यातिएकी छिन् आमा दुखी रहेकी छिन् लक्ष आधा इंद्रा आज एटा पुस्ता जब देखु ओ, जब देखो लुटीए गी मेरी आमा सुस्ता बद की मेरी आमा सुस्ता छुकाला पानी ते लुटीए ये छु छुकाला पानी तेई तेटीए की महेशपुर को ओठ बाट मुस्कन खोसिए छुटे का गड़ा स्ता अर्क तिरा तिन छोटे गागरास्ता अर्क मेरी आमा खुम्चिरा मेरी आमा खुम्चिरा त्रुसिन्ध मेरी आमा खुम्सिए राख्रुछि भन्ज भन्द्रो चति उता हेर्छु माने भन्जन भन्द्रोचिए कि दस गजमा दे प्रेती झन्झन पाटिए कि दीकार, ये स्थो बेला मस्ता हरू जसले जस कार मस्त सुचने झेन्न न सुने झ जसले गर्छन् सुने झै आमाका लक्ष आध निन्द्र माछा अझै एउटा पुस्ता लक्ष्य आधनिन्द्र माछा अझै एउटा पुस्ता जब देख्छु लुटिएकी जब देखो लुटी ये मेरी आमा सुस्ता जबा देखो लुटी ये मेरी आमा सुस्ता सुस्ता बोलेको गीत आमा बोलेको गीत हामीले कार्यक्रम गजल चौतारीमा उठायौं यो गीत पछि पुन स्वागत छ तपाईँ अहिले अनलाइन कार्यक्रम गजल चौतारी सुनिरहनु भएको छ र यो कार्यक्रम तपाईँले विभिन्न ब्लग र साइटबाट सुन्न सक्नुहुनेछ डब्लूब्लूब्लू डट साइबर यसको एडमेन हुनुहुन्छ वासुदेव कुवर आरोह त्यसै अर्को ब्लग रहेको छ डब्लु डब्लु डट ब्लक यसको एडमिन हुनुहुन्छ अशुविन्जी त्यसै गरी अर्को ब्लक रहेको छ डब्लु र यसको एडमिन हुनुहुन्छ दिपकराज बन्जारे त्यसै गरी अर्को साइट रहेको छ डब्लु र यसको एडमिन हुनुहुन्छ श्रीराम श्रेष्ठ र अर्को ब्लक रहेको छ डब्लु यसको एडमिन हुनुहुन्छ मोहन बिहानीजी र अर्को ब्लक रहेको छ डब्लु डब्लु यी ब्लक र साइटहरूबाट चाहेको समयमा डाउनलोड गरेर सुन्न सक्नुहुनेछ यो जानकारी गराउन चाहे र यहाँनिर म गजलहरू वाचन गर्दैछु जस गजलहरू थुप्रै प्राप्त भएका छन् र केही रमाइला गजलहरू पनि प्राप्त भएका छन् भण्डारीदाई अचम्मजी हुनुहुन्छ मेलम्ची हेलम्पू नेपालको साथी जेहोस उहाँले एउटा गजल हामीलाई प्रेसित गर्नुभएको छ त्यसो त उहाँले प्रायः रमाइला खालका व्यङ्ग्यात्मक गजलहरू लेख्ने गर्नुहुन्छ र एउटा गजल त्यस्तै खालको पठाउनु भएको छ यो गजल यहाँनिर वाचन गरेर सुनाउँदैछु नभा हेद्दा तर भालाटी कहीं नको भालाटो में बसी बसी देब्री आखा सन्काऊो में दुबाटोमा बसी बसी देब्री आँखा सन्काउँदा नक्कले गर्नु गरो भन्दा होलान् केटीहरू हेर्दा पनि आँखा तरो भन्दा होलान् केटीहरू तँलाई मर्न नसकेको फेरि बाटो ढुकिस भने तँलाई मर्न नसकेको फेरि बाटू ढुकिस भने दाई बोलाउँछु भेट्छुस् डो भन्दा होलान् केटीहरू नक्कले गर्नु गरो भन्दा होलान् केटीहरू तैँले मलाई चिन्या छैन पख मैले पाएँ भने तैले मलाई चिन्या छैन पख मैले पाएँ भने उख्ख लिएर फाल्छु जरु भन्दा होला केटीहरू दाई बोलाउँछु भेट्छस् केटीहरू एक मनले भन्दा होला होइन कस्तो लबस्तरा एक मनले भन्दा होलान् होइन कस्तो लवस्तरा अर्को मनले कठै बरु भन्दा होला केटीहरू कोही नभ नकरो भन्दा होला केटीहरू हेर्दा पनि आँखा भन्दा होला केटीहरू निकै रमाइलो गजल वाचन गरेँ मैले अझ केटीहरूले यसो भन्दा होलान भनेर कल्पना गरेर लेख्नुभएको छ सा, साँच्चीकै यस्ता गजल लेख्ने मान्छेलाई त्यस्तै पनि भन्छन् होला निकै राम्रो गजल रमाइलो गजल वाचन गरेर सुनाएँ मैले दोबाटोमा बसी बसी देब्री आकाशनका आउँदा नक्कले गर्नु गर भन्दा होलान् केटीहरू जिउ भण्डारी दाई अचम्म मेलम्ची हेलम्फू नेपालको साथीको गजल वाचन गरेर सुनाएँ मैले यो गजलको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रमको बजेबाट र अर्को गजल वाचन गर्दैछु यो गजल वासुदेव जीले उपलब्ध गराइदिनु भएको हो पहिलो प्रयास हो राजधानीका फारमहरू भर्दैछन् युवाहरू राजधानीका फारमहरू भर्दैछन् युवाहरू गाउँदेखि सहरतिर सर्दैछन् युवाहरू घरमा छँदा ढलेको सिङ्को नउठाउनेले घरमा घरमा छँदा ढलेको सिन्को नउठाउनेले विदेशमा मरिहते गर्दैछन् युवाहरू गाउँदेखि सहरतिर सर्दैछन् युवाहरू कुरै नबुझी दलालको जालमा फसेर कुरै कुरै नबुझी दलालको जालमा फसेर बिना सिद्धी खाडीमा मर्दैछन् युवाहरू राहदानीका फारमहरू भर्दैछन् युवाहरू हिजोसम्म खाली पाऊ हिनेहरूले हिजो हिजोसम्म खाली पाओ हिँड्नेहरूले बुट ल्यान्डका कुरा गर्दैछन् युवाहरू बिना सिटी खाडीमा मर्दैछन् युवाहरू तर तर मान्नै पर्छ गरिबीमै जन्मिए पनि तर मान्नै पर्छ गरिबीमै जन्मिए पनि देखेका सपना पुरा गर्दैछन् युवाहरू राजधानीका फारमहरू भर्दैछन् युवाहरू गाउँदेखि सहरतिर सर्दैछन् युवाहरू राजधानीका फारमहरू भर्दैछन् युवाहरू निकै मिठो भाव बोकेको गजल वाचन गरेर सुनाएँ मैले जुस युवाहरू पलायन हुने क्रम जारी नै छ राजधानी बनाउने अनि विदेश जाने चलन चलिरहेको छ जिउस कतिपय ठाउँमा घरमा बस्दा सिङको नउठाउने काम नगर्ने जिउस आमासँग जिद्दी गर्ने बाबासँग जिद्दी गर्ने साथीभाइसँग रमाइलो गरेर बिताएको जिन्दगी खाडीमा गएर घाममा दुःख गरिरहेको कथा व्यथा यहीँ गजलमा थिए अर्को कुरा दलालको जालमा फँसेका कुराहरू पनि थिए साँच्चिकै यी गजलमा जति पनि कुरा थिए यस्तो हुने गरेको पाइन्छ सरकारले सुनेको छैन देशले निकास पाएको छैन त्यसैले दिनहु युवाहरू पलायन हुने गर्दछन् यो गजल मैले वाचन गरेको थिएँ वासुदेव कुँवर आरोह उहाँको गजल सुनाएँ अब चाहिँ हामी अर्को गजल वाचन गर्दैछौँ धरें दुख दिलाद मैं धर दुख दिलाद म तिमी रुआ सक म भगवान हौ तिमी तो मेरे लिए भगवान हौ तिमी तो मेरे लिए तिम्रो मुटु दुखा सक्दिन म तिमी रुआन सक्दिन म बाध्यतामा छु त्यसैले तिमीसँग बाध्यतामा छु त्यसैले तिमीसँग घरबार बसाउन सक्दिन म तिम्रो मुटु दुखाउन सक्दिन म आधुनिक बनेर तिम्रो नाममा आधुनिक बनेर तिम्रो नाममा गुलाब पठाउन सक्दिनँ म घरबार बसाउन सक्दिनँ म मा, पीडा माथि झनै पीडा थपेर नै पीडा माथि झनै पीडा थपेर नै यो दुनियाँ हँसाउन सक्दिन म गुलाब पठाउन सक्दिन म प्रेम किनिने बेचिने यो कलीमा प्रेम किनिने बेचिने यो कलीमा प्रेम पर्व मनाउन सक्दिनँ म धेरै दुःख दिलाउन सक्दिनँ म तिमीलाई रुवाउन सक्दिन म जे प्रेम किनिने र बेचिने कलीमा प्रेम पर्व मनाउन सक्दिनँ म भनेर गुनासो गर्नुभयो अनुपम शर्मिलाजीले हजुर यो गजलको लागि धेरै धेरै धन्यवाद र अब चाहिँ हामी कार्यक्रमबाट विदा हुने बेला भइसकेको छ हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ कार्यक्रम गजल चाहिँ उतारी सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण गजल मनहरूमा धेरै धेरै धन्यवाद गजल प्रेषित गर्नुभयो गजल पोस्ट गर्नुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद र तपाईँले पनि गजल पठाउन चाहनुहुन्छ भने पठाउने माध्यम हो हाम्रो फेसबुक पेज रहेको छ www.facebook.com डट फेसबुक डट कम स्ल्यास गजल डट यो पेजमा तपाईँले आफ्ना गजल पोस्ट गर्न सक्नुहुनेछ तपाईँका गजलहरू हामी वाचन गर्नेछौँ र कार्यक्रमप्रति कुनै सल्लाह सुझाव प्रतिक्रिया अथवा कार्यक्रमलाई यसरी लैजाउँ न यसरी लैजाँदा चाहिँ अझै राम्रो हुन्छ भन्ने कुराहरू छन् भने हामीलाई दिन सक्नुहुन्छ राख्न सक्नुहुन्छ ती कुरालाई पनि हामी उठाउनेछौँ र मनन गरेर अगाडि बढ्नेछौँ तपाईँसँगै सयात्रा गरेर अगाडि बढ्ने हो यो अभिलाषा हाम्रो हो जे होस् विदेशमा जहाँ जसरी सुन्नुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद र प्रेम दिवस पनि आउँदैछ जे होस् प्रेम गर्नुभएको छ भने तपाईँको सम्बन्ध गाढा बनोस् प्रगाड बनोस् र कता कतै नयाँ सम्बन्ध जोड्ने तयारीमा हुनुहुन्छ भने पनि तपाईँको सम्बन्ध बलियो होस् राम्रो होस् र रा सम्बन्ध जोडियोस् तपाईँले चाहेको जस्तो सोचेको जस्तो होस् हाम्रो शुभकामना कामना, कामना रह्यो र अर्को श्रृङ्खलामा भेट्ने गरी प्रविधिका मित्र वासुदेव कुवर आरोहजीलाई धन्यवाद दिँदै कार्यक्रम उत्पादन सहयोगी प्रविन्द शर्मासँगै म कार्यक्रम सञ्चालक डिएनके कुवर मेरो एउटा गजल वाचन गर्दै आजको कार्यक्रम गजल चौतारीको यो वसाईबाट हामी किनारा लाग्दैछौ सुरुमा जित्छ भन्ने अनुमान भयो मैमाथिमा जित्छ भन्ने अनुमान भयो मैमाथि जसै युद्ध सुरु भयो हानहान भयो मैमाथि आजै राति सपनीमा मृत्युको मिति थाहा आजै आजै राति सपनीमा मृत्युको मिति थाहा पाए पापी रैसा बिछौना त्यो मसान भयो मैमा थिए जसै युद्ध सुरु भयो हानहान भयो मैमा थिए यो हरिविजोग देखेर भने ओलान मेराबाले यो, यो हरिविजोग देखेर भने ओलान मेराबाले यस्तो नालायक छोरो सन्तान भयो मैमा थिए त्यो मसान भयो आफ्नै साथी पटकै साथी मार भन्दै पटक पटक बन्दुक तेर्साई प्रश्न उठान भयो मैमाथि सुरुमा जित्छ भन्ने अनुमान भयो मैमाथि जसै युद्ध सुरु भयो हानहान भयो मैमाथि हवस् नमस्ते शुभ प rasle With me. स्वागत सा, विविध जानकारी संगम, साइवर संगम।